साढे पच्चिस लाख बढी जनसङ्ख्या रहेको सुदूर पश्चिममा बाह्रीय अस्पताल र महाकाली आतंकी मानसिक यात्रना दिने गरेको स्थानीय सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न माग सिकल सेल चेक जाँचको मेसिन नहुँदा बिरामी पत्ता लगाउनै समस्या जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादी कुरा परोप का कांग्रेस पचाङको अधिवेशनमा मतपरिणाम घोषणा र खार, अहिले एसएलसी दिएका विद्यार्थीले दुई वर्ष पछि फेरि एसएलसी दिनुपर्ने डोटीको कपाल लेखेका महिलाहरू खाजा नखाएर समेत बचत गर्दै केरा, गाजर, बुढीले, के सो चाकरे? नुशने दाई बुढ़ी थोक थी मैं ले तो चार थोक मत समझिए करे बारी में गाजर फर्सी ओ थिन? मेरो करेसा बारीमा देखेर बुढीले भनेको कुरा सम्झिस मैले भनेको कुरा चाहिँ के कुराले फेरि सुन अब चाहिँ नबिर्सी तैले पनि मैले जस्तै आफ्नै करेसा बारीमा फलफुल र हरियो तरकारी किन रोप्दैन कतिखेर रोप्नु कामले फुर्सदै हुँदैन हुँदैन चक्रे आफ्नो स्वास्थ्यको निम्ति समय त निकाल्नु पर्यो नि आफ्नै करेसा बारीको विषा दिन हालेको हरियो परियो भने पो दिमाग फुर्तिलो रेसा आफ्नो परिवारलाई पसिलो खाने कुरा खुवाउँछु शरीरलाई चाहिने पौष्टिक तत्व परिपूर्तिको लागि आफ्नै करेसा बारीमा फल तथा हरियो साग सब्जी लगाउने गरौ र नियमित खाने गरौ नेपाल सरकार तथा तथा तथा खाद्य सुरक्षा संचार प्रभावकारी साढे पच्चीस लाख भन्दा बढ़ी जनसंख्या रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी न्यून रहेको छ त्यसमा पनि भएको दरबन्दी पनि पदपूर्ति नहुँदा यस क्षेत्रका नागरिकहरूले समस्या झेल्नु परेको छ स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुँदा नागरिकहरूले अलि जटिल समस्या देखिने बित्तिकै टाढा टाढा बाध्यता रहेको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाइल डोटीका अनुसार सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थाहरूमा गरी कुल साठीजना विशेषज्ञ डाक्टरहरूको दरबन्दी रहेको छ तर परपूर्ति भने बीस प्रतिशत पनि हुन सकेको छैन अहिले कुल दरबन्दीमा बाह्रजना मात्र विशेषज्ञ डाक्टरहरू सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा कार्यरत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा अमर भण्डारीले जानकारी दिनुभएको छ विशेषज्ञ डक्टरहरूको दरबन्दी रिक्त रहेको छ पछिल्लो जनगणना अनुसार पच्चीस लाख बान्न हजार पाँच सय सत्र जनसंख्या रहेको सुदूरपश्चिममा बाह्रजना मात्रै विशेषज्ञ डाक्टर हुनु दुःखको कुरो भएको नागरिक समाज दल विभागका अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो सरकारले यस क्षेत्रमा न्यून मात्रामा दरबन्दी राखेको र त्यसमा पनि द... भएका दरबन्दी पनि पदप्रति नगरिदिँदा नागरिकले दुःख पाउनका साथै पाउनुपर्ने अधिकार समेत लिन नसकेको भन्दै वहाँले चिन्ता व्यक्त गर्नुभयो अलीदरपश्चिम का चार्टा स्वास्थ्य संस्था में मत्र विशेषज्ञ डाक्टर दरबंदी तोकीयक्षीय अस्पताल डड़ेलद्रा से अंचल अस्पताल धनगडी महाकाली अंचल अस्पताल कंचनपुर रि अस्पताल बैतड़ी में विशेषज्ञ डक्टर दरबंदी क्षेत्रीय अस्पताल डड़ेलद्रा उन्नाईस जना विशेषज्ञ डाक दरबंदी भाकना को अहिले एकजना विशेषज्ञ करारमा सेवा प्रवाह गरिरहेका छन् उता कैलालीको धनगढ़ीमा रहेको सेती अञ्चल अस्पतालमा एक्काइसजना विशेषज्ञको दरबन्दी भए पनि एघारजनाको मात्रै पदपूर्ति भएको छ कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा कुल उन्नाइस जनाको दरबन्दी भएकोमा एकजनाको पनि पदपूर्ति हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा भण्डारीले जानकारी दिनुभयो वाका अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको विशेषज्ञको एक दरबन्दी भने पदपूर्ति भएको छ विशेषज्ञ डाक्टर संगदूरपश्चिम मेडिकल अधिकृत को समेत ठूलो संख्या में रिक्त रह नौवटे जिला का विभिन्न एघार वा स्वास्थ्य संस्था में जना मेडिकल अधिकृत को दरबंदी स्वीकृत भालीसवटा मतृ पदपूर्ति हाँ एकतीसवटा दरबंदी रिक्त अवस्था में रहकर निर्देशालय इसक्र करार स्थायी चौतीस जना मेडिकल अधिकृत कार्यरत रह श्व स्वास्थ्य संगठन को मपदंड अनुसार जनसंख्या अनुरूप स्वास्थ्यकर्मी को संख्या निके कम हो होसमा झनई पदपूर्ति नहुनुले समस्या कराई कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वासको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सशस्त्र बल एसएसबी ले केही दिनदेखि आतंक मचाउँदै आएको छ अधिकांश सुकुम्बासी बस्ती भएको सो क्षेत्रमा सीमावर्ती क्षेत्रमा स्थानीयद्वारा खनजोत हुन थालेपछि हात हतियारसहित आएका भारतीय एसएसबीले उनीहरूलाई आतंकित बनाएका हुन नेपाल एक सय उनासय र दुई एक नजिकै रहेको नमूना सामुदायिक वन परिसरमा खुले आम हात हतियार सहित एसएसबी आउन थालेपछि सो क्षेत्र निकै आतंकित बन्दै गएको छ खन्जोत गरे समातेर लैजाने धम्की दिँदै उनीहरूको फोटो समेत खिची मानसिक यातना समेत दिँदै आएको प्रत्यक्षदर्शी नन्दकला साईले सो क्षेत्रमा नेपाल भारत दुई सय नम्बर पिल्लर नहुनाले पनि सो क्षेत्रमा पटक पटक विवादमा मुछि आएको हो वर्षौ पहिले हराएको पिल्लरको बारेमा हालसम्म पनि कुनै ठोस पहल हुन नसकेको सीमावर्ती आनन्द बजार समितिका अध्यक्ष दान बहादुर साईले गुनासो गर्नु भएको छ सा। झण्डै सात मिटर नेपालतर्फको भूभागमा फूले आम हात हतियार सहित र यो भूमि भारतमा पर्छ भन्नु भारतको हेपाह प्रवृत्ति भएको उनले बताए केही दिनदेखि भारतीय एसएसपी को आतंक बढ़दै गएपछि स्थानीयवासीले प्रहरी प्रशासनलाई हार गुहार गर्न बाध्य भएका छन् स्थानीय प्रहरी प्रशासन र भारतीय सीमा सुरक्षा बल एसएसपी बीच मौखिक वार्ता गरिएको थियो वार्तामा नेपाली पक्षबाट विवादित क्षेत्रमा खनजोत गर्न नपाइने भारतीय पक्षबाट कुनै पनि प्रकारको आतंक नमेचिने खालको क्रियाकलाप गर्न नपाइन बनी था, बिबाद साम्य थियो। थारू नागरिक समाज कैलालले सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न सरकारसँग माग गरेको छ पश्चिम तराईको थारू समुदाय सिकल सेल रोगबाट आक्रान्त भइरहेको बेला सो संगठनले यस्तो माग गरेको हो सिकल सेल रोग विरूद्को अन्तराष्ट्रिय जागरण दिवसको अवसरमा धनगढ़ीमा पत्रकार सम्मेलन गरी समाजले सरकारले सिकल सेल रोगप्रति गम्भीरता नदेखाएको गुनासो गरेको छ समाजका संयोजक दिलबहादुर चौधरीले अरू दीर्घ रोगको जस्तै सिकल सेललाई जनस्वास्थ्य समस्याको रूपमा लिन आवश्यक रहेको बताउनुभयो सिकल सेलका सबै बिरामीहरूको आजीवन औषधोपचारको व्यवस्था गर्नुपर्ने सिकल सेल, सेल, सेल जाँच्ने इलेक्ट्रो फोरिस मैशीन जिला समयम उपलब्ध करा पर्ने माग समेत राखी तीन वर्ष पैलेदि म्लूक का शीर्ष नेता तथा जनस्थ्य स्वास्थ्य मंत्री भेटर समस्या राख्ते आए अपनी अलीसम कसै गंभीरता नदे चौधरी भ वहाँले चेकजाँच गर्ने मेसिन यसै वर्ष उपलब्ध गराउने प्रतिबद्धता जनाएको सरकारले आर्थिक मसन्त लाग्दा समेत अस्पतालहरूमा मेसिन नपठाएको उल्लेख गर्नुभयो कैलाली लगायत जिल्ला अस्पतालहरूमा सिकल सेल चेक जाँचको मेसिन नहुदा बिरामी पत्ता लगाउन नै समस्या हुँदै आएको छ हालसम्म शंकास्पद बिरामीहरूको रगत चेक का लागि काठमाण्डु पठाउने गरिएको छ सरकार ने नवलपरासी देखि पश्चिम कंचनपुरसम का कहीं जिला अस्पताल में सिक्कल सल उपचार को उपकरन भने करे उपकरण भालासम पठाउन सकते सरकारमा रहेको रापरपा नेपालका अध्यक्ष एवं उप तथा परराष्ट्र कमल थापाले नेपालमा धर्मनिरपेक्षता था र संजीयता आवश्यक नरहेको बताएका छन् आज बजाङमा भएको एक कार्यक्रममा मन्त्री थापाले केही ठूला दलहरूलाई जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादेको आरोप लगाउनु भएको छ धर्मनिरपेक्षताका कारण नेपालीको पहिचान र राष्ट्रियता संकटमा परेको बताउँदै उहाँले यसका विरूद्ध लड़न सब पई नेपाली हटको दायित्व भएको बताउनु भएको छ उनले योजनाबद्ध ढंगले सांगठनिक रूपमा सोझा जनतालाई लोप लालच देखाएर भ्रम सिर्जना गरी धर्म परिवर्तन गराउने अभियान चलेको आरोप लगाएका छन् नेपालको संविधान दुई हजार बहत्तर जारी गर्दा आफ्नो पार्टीले संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने अडान लिए ले पनि संविधानसभामा आफूहरूको संख्या न्यून हुँदा आफ्नो मान्यताको कदर नभएको आरोप लगाउनु भएको छ आगामी दिनमा जनताले साथ दिए नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने उहाँले उद्घोष गर्नु भएको छ नेपाली काँग्रेस बझाङको सभापतिमा हर्कजंग बहादुर सिंह विजयी हुनु भएको छ तेह्रौं जिल्लाधिवेशनमा हिजो भएको निर्वाचनपछि केही बेर अघि मात्रै सम्पन्न मतपरिणाम अनुसार प्रतिद्वन्दी खडग बोहरालाई नब्बे मतले पराजित गर्दै सिंह विजयी भएका हुन् उनले कुल दुई मत पाएका छन् भने उनका प्रतिद्वी बोहराले एक सय मत पाएका छन् पैंतिस मत पनि बदर भएको जनाइएको छ मतपरिणाम घोषणापछि पराजित बोहरा पक्षका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् उनीहरूले विजय भएको सिंह पक्ष र सुरक्षा निकायमाथि ढुंगा मुढा गरेको सूचना प्राप्त भएको छ यसैबीच हिजो भएको चुनावमा मतदाता संख्या भन्दा बढ़ी मत भेटिएको समाचार आएको थियो कुल मतदाता भएको भन्दा सात मत बढी भेटिएको निर्वाचन अधिकृत टेकेन्द्र राज जोशीले बताउनु भएको छ जम्मा मतदाता संख्या चार भए पनि चार चौतीस मत खसेको थियो, तर मत गणना गर्दा सय एक चालीस मत भेटिंग हो यो खसेको मत मत 7 मत बड़ी हो यसले गर्दा केही समय विवाद डडेलधुराको कोटेली गाबिसमा जातीय भेदभाव तथा छुवाछुत मुक्त अभियान तीव्र पारिएको छ गाविसलाई नै जिल्लाको पहिलो छुवाछुत मुक्त क्षेत्र घोषणा गर्ने तयारीका साथ अहिले गाविसका ओडाहरूलाई धमाधम जातीय भेदभाव तथा छुवाछुत मुक्त ओडा घोषणा गर्ने क्रम धम तीव्र बनाएको छ आज मात्रै गाविसका दुईओटा ओडाहरूलाई छुवाछुत मुक्त घोषणा गरिएको छ गाविसका ओडा नम्बर एक र दुईलाई आज एक कार्यक्रमका बीच घोषणा गरिएको भोलि ओडा नम्बर तीन चार र पाँचलाई छुवाछुत मुक्त घोषणा गरिने गाविस कार्यालयलाई उद्ध गर्दै स्थानीय शेर साउदले जानकारी दिनु भएको छ यसै महिनाको पन्ध्र गते गाविसलाई नै जातीय भेदभाव तथा छुवाछुत मुक्त क्षेत्र घोषणा गरिन लागेको जनाएको छ यस अभियानमा दलित एकता विकास समाज कोटेली मानव अधिकार संचालक कोटेली र ग्रामीण दलित सुधार समिति डडेलधुराले सहयोग तथा सहकार्य गरिरहेका छन् डोीको कपालिका महिलाहरू खाजा नखाएर समेत बचत गर्दै अहिले एसएलसी दिएका विद्यार्थीले दुई वर्षपछि फेरि एसएलसी दिनुपर्ने लगायतका प्रस्तुत गर्नेछौ गर महाभारत संरक्षित वन लगायत डणेलधुरा जिल्लाका वन क्षेत्रमा हुने वन अतिक्रमण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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिमी नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा साढे पच्चीस लाख बढ़ी जनसंख्या रहेको सुदूरपश्चिममा बाह्रजना मात्र विशेषज्ञ डाक्टर उप क्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा पूरै दरबन्दी रिक्त पुनर्वासको सीमावर्ती क्षेत्रमा हतियार देखाएर भारतीय एसएसपी को आतंक लगायतका कपाल लेकी गाविस पाँचका महिलाहरूले खाजाका लागि पाइने रकम समूहमा बचत गर्न थालेका छन् राष्ट्रिय वातावरण तथा श्रम समाज निट्स नेपाल कञ्चनपुरले डोटीमा संचालन गरिरहेको सुरक्षित आप्रवासन प्रवर्धन तथा मानव बेचबिखन रोकथाम परियोजना अन्तर्गत गठिन गठित कपाल देउली आपरवासी महिला समूहले खाजा बापतको रकम बचत गर्न शुरू गरेका हुन श्रीमान कामको लागि भारत वा तेस्रो मुलुक गएका घरका महिलाहरूको उक्त समूहले थोरै भए पनि बचत गरेमा गाउँ गाउँमा ससाना काम टार्न सजिलो हुने उद्देश्यले खाजाको थोरै रकम भए पनि बचतको थालनी गरेका हुन गएको वर्षको पौष महिनाबाट बचत शुरू गरेका महिलाहरूले हालसम्म पाँच हजार समूहमा जम्मा गरिसकेको कपर आपरवासी महिला समूहका अध्यक्ष इन्डा देवी मल्लले जानकारी दिनु भएको छ खाजा बाफतको रकम खाजा नखाएरै जम्मा गरी समूहकै सदस्यहरूमा वार्षिक बाह्र प्रतिशत अर्थात मासिक एक प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उक्त महिला समूहका सचिव धना मल्लले जानकारी दिनुभएको छ निचले काम गर्न थालेपछि संगठित भएका उक्त समूहमा शुरूमा बीसजना संगठित भएकोमा हाल चौतीसजना महिला सदस्य आवद्ध रहेका छन् निचाको सहयोगमा वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा पनि जानकारी गराउन थालेपछि खुशी लागेको समूहमा आवद्ध सानिया दुर्गा मल्लले बताउनु भएको छ देशभर मनाइन लागेको विश्व योग दिवस डडेध्रामा पनि मनाइने भएको छ पर्सी असार सात गतेका दिन परेको यस वर्षको विश्व योग दिवस डडेद्रमा भोलिबाट नै मनाइन लागेको हो भोलि र पर्सी दुई दिन दिवस मनाउने जनाइएको छ भोलि छ गतिविहन पाँच बजेको समयमा निर्माण व्यवसायी संघको हलमा उद्घाटन कार्यक्रम राखिएको र पर्सी सात गतेका दिन सोही हलमा योग शिविर आयोजना गरिएको पतञ्जलि योग समिति डडेलध्राले जनाएको छ यस्तै जिल्ला प्रशासन कार्यालय पनि विश्व योग दिवस मनाउन भोलि निर्णय गर्दैछ भोलि बैठक बसेर दिवसका अवसरमा गर्न सकिने कार्यक्रम तय गरिने प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले जानकारी दिनुभएको छ ट्याङ डडेलधुराको परशुराम नगरपालिका क्षेत्रमा चट्याङ लागेर दुई जना घाइते भएका छन् आज बिहानै पौने चार बजेतिरको समयमा घरमै रहेका नगरपालिकाको ओड़ा नम्बर पाँच परी 25 पच्चीस वर्षीय पर्दी विकर मदन विक चट्याङ लागेर घाइते भएका हुन घाइते दुवैजना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ उनीहरूको जोगबडा स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाएको छ प्रहरी सहायक निरीक्षकबाट नायब निरीक्षकमा बढुवा भएका तीनजनालाई जिल्ला प्रहरी कार्यालय डडेलधुवाले दर्जानी चिन्ह प्रदान गरेको छ यसै महिनाको दुई गतिको प्रहरी प्रधान कार्यालयको बढुवा निर्णयअनुसार बढुवा भएका जोगबुड़ा इलाका प्रहरी कार्यालयमा कार्यरत जयसिंह गुरू जिल्ला प्रहरी कार्यालयमा कार्यरत केशव दत्त जोशी र हरिदत्त जोशीलाई आज प्रहरी नायब उपक विपिन कुमार करिमाचार्यले दर्जानी चिन्ह प्रदान गर्नु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक करबीर सिंह ऐरले जानकारी दिनुभएको छ उचित प्रचार प्रसारको अभावमा कैलालीमा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्रहरू उझेलमा परेका छन् यातायातको असुविधा संचार पहुँचको अभाव प्रचार प्रसार तथा मार्गदर्शनको अभावमा यस क्षेत्रको पर्यटकीय क्षेत्रहरू उझेलमा परेका हुन प्रचार प्रसार र संरक्षण गर्न सके पर्यटकीय क्षेत्रहरूमा अर धेरै फाइदा लिन सकिने घोडाघोडी जनजागरण मञ्चको मंचका अध्यक्ष दिपेन्द्र बहादुर साईको रहेको छ सा। कैलाली क्षेत्रमा रहेको घोडाकोड़ी ताल सिमसार सूचीमा सूचीकृत छ त्यस्तै बेहेडा बाबा धार्मिक आस्थापोकीको क्षेत्र बर्तगोरियाका साथै पहलवानपुरमा रहेको बुलबुले ताल रामपुरमा रहेको सीताकुवा रामकुवा लगायत क्षेत्रहरू धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै मनोरम स्थल रहेको प्रचारको खाँचो रहेको उहाँले बताउनु भएको छ दार्चुलामा चालु आर्थिक वर्षको एघार महिना अवधिमा विकास बजेट पैसठी प्रतिशत मात्रै खर्च भएको छ कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका अनुसार विकास बजेट एघार महिनामा पैसठी खर्च भएको हो पुँजीगत बजेट अस्सी करोड बाख अठासी हजार एक सय रहेकोमा हालसम्म बाहन्न करोड छप्पन्न लाख छहत्तर हजार एक सय खर्च भएको छ चालू बजेट अंतर्गत अठाईस करो छ लाख एघार हजार नौ सौ एक्स रूपया खर्च होना बाकी कार्यालय जमा जुन कुल बजेट को पैसठी दशमलव दुई प्रतिशत मे तेस चौमासीिक विशे बजेट खर्च हुने दार बड़े को दर बढ़े कोष तथा लेखानियंत्रण कार्यालय तथ्यांकशाख तथा जेठ महीना में दस प्रतिशत का दरले बजेट खर्चरी जिला तरफ को भजेट जेठ मशांत समय में बजेट खर्च चालुतर्फको कुल वार्षिक बजेट एक अर्ब 85 करोड़ 96 लाख उनातीस हजार एक सय त्रिपन्न रूपयाँ रहेकोमा हालसम्म एक अर्ब पचास करोड़ 28 लाख बयासी हजार पाँच सय खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय ले दार्सुलाले जनाएको छ आर्थिक वर्ष सकिन एक महीना मात्रै बाँकी छँदा विकासै बजेटको पैंसठी प्रतिशत मात्रै खर्च हुनुको पछाडि भारतीय नाकाबन्दी प्रमुख कारण रहेको कोष नियन्त्रक जयानन्द जोशीले बताउनु भएको छ उक्तवधिमा विकास निर्माणका काम ठप्प का लक्ष्य अनुसारको बजेट खर्च हुन नसकेको असार महिनामा विकास तर्फको बजेट हुन नसक्ने यस वर्ष पुँजीगतर्फको करिब बीस बजेट फ्रिज हुन सक्ने कोष नियन्त्रक जोशीले बताउनु छ जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लाभरिका निमावि माध्यमिक तहमा सूचना संचार प्रविधि मार्फत शिक्षण सिकाई गर्ने गरी तयारी थालिएको छ बदलिदो प्रवेशमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उदेश्यले शिक्षकहरूलाई सूचना संचार र प्रविधि सम्बन्धी सिकाई गरिन थालेको हो कक्षा कोठासम्म सूचना प्रविधिको प्रयोग गरी शिक्षणमा सहजता ल्याउने उद्देश्यले जिल्लाभरिका बीसना शिक्षकहरूलाई सूचना र प्रविधि सम्बन्धी छ दिने तालिम संचालन गरिएको छ अगुवा श्रोत केन्द्रमा भएको तालिममा उनीहरूलाई अहिलेको प्रविधिको प्रयोगबारे जानकारी गराइने काम भइरहेको खलंगा स्रोत केन्द्रका स्रोत व्यक्ति करणबहादुर ठगुनाले जानकारी दिनुभएको छ सबै विद्यालयमा कम्प्यूटर इमेल इन्टरनेट तथा प्रोजेक्टरको माध्यमबाट सिकाइने अभ्यास पढ़ाउन तालिमको आयोजना गरिएको हो दार्जलाको बोहरी गाउँ गाविसमा निर्माण भएको गोकुले गाड जलविद्युतको महसूल नतिर्दा विद्युत बन्द गरिएको छ विद्युतका अपरेटर जनकराज जोशीले विगत अढ़ाई वर्षदेखि विद्युतको महसूल नबुझाएको भन्दै विद्युत बन्द गरिएको बताउनुभयो गाविसको ओडा नम्बर एक चार पाँच र आठमा विस्तार गरिएको विद्युतका ग्राहकले लामो समयदेखि विद्युत महसूल नतिरेपछि विद्युत बन्द गर्नु परेको वहाँले छ पटक पटक विद्युत महसूल बुझाउन आग्रह महसूल नबुझाएप तीन दिनदी विद्युत लाइन बंद करहां समित बसे सदस्य महसूल नबुझाएप लाइन काटिक हो विद्युत अंतर्गत दुई सचासना ग्राहक रहा दाचूला को अपी नगर पालिक वारा में दाचूला तिंकर सड़क को कारण चार दिन देखि बजार खानेपानी अभाव सड़क विस्तार तथा ग्रेडिंग मिल सड़क खन्ने क्रम में टूटे पाइप जोड़न न सजार में खानेपानी अभाव डोजर लगाकर सड़क खन्ने क्रम में खानेपानी का पाइप टूटे दोस्रो दिन जोड़ने बताए पनि आइतबार पाइप जोड्न शुरू गरेको छ स्थानीयको निवेदनपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले ठेकेदारलाई तुरन्त पाइप जोड्न दिएको निर्देशन समेत पालना नहुँदा बजारमा खानेपानीको अभाव भएको हो राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नयाँ शिक्षा ऐन अनुसार अर्को वर्षदेखि दश कक्षामा एसएलसी परीक्षा हुँदैन ऐनले बाह्र कक्षासम्म विद्यालय तहको व्यवस्था गरेका आले दस कक्षाको सट्टा 12 कक्षामा एसएलसी परीक्षा हुन्छ यो व्यवस्था अनुसार अहिले 10 कक्षामा पढेका विद्यार्थीले बाह्रमा मात्र एसएलसी दिनुपर्छ तर अहिले एसएलसीमा सहभागी भएकाले चाहिँ बाह्र कक्षामा फेरि एसएलसी दिनुपर्छ कि पर्दैन त धेरैलाई चासोसँगै चा अन्यल पनि छ अहिले एसएलसी दिएका विद्यार्थी एघार कक्षामा भर्ना भएर पढिरहँदा नयाँ ऐन लागू भइसकेको हुन्छ ऐन लागू भएपछि दशको सट्टा बाह्र कक्षामा एसएलसी परीक्षा हुनेछ एसएलसी दिइसकेपछि फेरि उसले बाह्र कक्षामा पनि एसएलसी परीक्षा दिनुपर्ने शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिसालले बताउनु भएको छ उहाँले परीक्षा पद्धति कस्तो हुन्छ भन्ने तय हुन बाँकी रहेको तर अहिले कक्षा दशमा पढ़िरहेका विद्यार्थीले बाह्र कक्षामा दिने परीक्षा र अहिले एसएलसी दिएका विद्यार्थीले बाह्र कक्षामा दिने परीक्षा उस्तै ढाँचाको हुने बताउनुभयो त्यसो त नयाँ ऐन अनुसार विद्यालय तहको अन्तिम खुड्किलो बाह्र कक्षामा हुने परीक्षा अहिलेको एसएलसीको जस्तै ढाँचामा हुन्छ कि फरक हुन्छ भन्ने तय हुन बाँकी रहेको छ नयाँ ऐन लागू भएपछि बन्ने राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्ने दशको प्रदेश, प्रदेश स्तरमा र बाह्रको केन्द्र स्तरमा परीक्षा हुने चाहिँ तय भइसकेको छ 12 में केन्द्र स्तर को परीक्षा हुने भाग SLC को ढांचा में हुने प्रवक्ता लमसाल प्रश्न पार्क अब सड़क तथा संगा सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटना भएका छन् दुईवटै दुर्घटनाहरू बैतडीमा मैनगरबाट दार्चुलाका लागि छुटेको महाकाली यातायातको ना पाँच पा नम्बरको बस बैतीको पाटन नगरपालिका सात ठाटमा आज विहान पौने चार बजेतिरको समयमा दुर्घटना हुँदा दुईजना गम्भीर सहित छ जना घाइते भएका छन् गम्भीर घाइते हुनेहरूमा बैतडी रिमका साठी वर्षीय भोजरा जोशी र धर्चुला अपी नगरपालिकाका अठाइस वर्षीय चन्द्राधामी रहेका छन् गम्भीर घाइते भएका दुवैलाई जिल्लामा उपचार हुन नसकेपछि उपचारका लागि कैलाली रिफर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन प्रसाद जानकारी दिनुभयो दिनु अन्य सामान्य घाइतेहरू उपचारपछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कृष्ण साउतले जानकारी दिनु दिनुभएको छ बस चालक कञ्चनपुर झलारी पिपलाहरी नगरपालिकाका बत्तीस वर्षीय भरत भट्ट प्रहरी नियन्त्रणमा रहेका छन् धायकाले बस दुर्घटनामा परेको बताइएको छ बसमा सत्रजना यात्रु सवार रहेको बताै गरी अर्को दुर्घटनामा झूला घाटबाट गोठालापानीतर्फ आइरहेको मह एकज उचास नम्बरको जीप आज दिउँसो बाह्र बजेको समयमा दुर्घटना हुँदा चालकसहित तीनजना सामान्य घाइते भएका छन् बालुवा ढुवानी गरिरहेको जीप दुर्घटना हुँदा चालक नवराज भट्ट कामदार दीपक भट्ट र हेमराज जोशी घाइते भएका हुन तिनैजनाको जिल्ला अस्पतालमा साधारणतया देशभर मौसम बदली हुनेछ सा। यसका साथै पूर्वी र पश्चिमी नेपालका केही स्थान तथा मध्य नेपालका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मा जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर साढे पच्चिसमा बाह्र जना विशेषज्ञ डाक्टर उप क्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा पूरै पुनर्वासको सीमावर्ती क्षेत्रमा हतियार देखाएर भारतीय एसएसपी को आतंक एसएसपीले मानसिक यातना दिने गरेको स्थानीयको भनाई सिकल सेल रोगलाई जनता को मेसिन भावनापरीपेक्षता रापरपा का अध्यक्ष था आरोप कांग्रेस बचांग अधिवेशन में मत परिणाम घोषणा पची पर मूड़ा प्रहार र अहिले एसएलसी दिएका विद्यार्थीले दुई वर्षपछि फेरि एसएलसी दिनुपर्ने डोटीको कपाल लेगीका महिलाहरू खाजा समेत समाचार नखाएर प्रविधि सहयोगी बीरेन्द्रलाई धन्यवाद facebook.com slash radiounity रा ra, twitter मा twitter.com slash radiounity डिडियाल मा जानुखोला अस्ता समसार भुलेटिन बाटा आमेदो ए विदा माच्छो नमस्कार